तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हुने होइन र साताको प्रश्न अफ्रिकी मुलुक बोत्सवानाको प्रतिव्यक्ति आय कति छ यहाँलाई थाहा छ अफ्रिकी मुलुक बोत्सवानाको प्रतिव्यक्ति आय कति छ 14,000 हजार डॉलर सात डॉलर व 5,000 हजार डॉलर था यहां हमी पचपन्न पैंतालीस छ सय असी पचपन्न पैंतालीस छ सौ एक फोन कर जवाब टिपाऊन सकूँ न भे आरएस ब्रांच एट जीमेल डट कम में ईमेल को ओपन ग्रुप सेवामा रोटरी में जवाब पोस्ट कर सकूँ यहाँको सही जवाफका लागि हामी नेपालमा उद्यमका सम्भावना र अवसर पहिचान गर्न सहायक हुने पुस्तक सधन्यवाद प्रदान गर्ने गर्नेछौ अब आजको विषयवस्तु कुनै पनि मुलुकको विकासका लागि सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार मध्येको एक ऊर्जालाई मान्न सकिन्छ हाम्रो मुलुकमा फेरि यसैको सङ्कट छ जलविद्युतको धेरै सम्भावना हुँदाहुँदै पनि किन यसको विकास सोचे अनुरूप भइरहेको छैन त यसबारेमा आज हामी कुराकानी गर्छौ जलविद्युतको क्षेत्रमा नीति सबलीकरणका लागि लामो समयदेखि लागिरहनुभएका काठमाडौँ विश्वविद्यालय नेसनल कलेजका लेक्चर सौमित्र न्यौपानेसँग तर त्योभन्दा अगाडि नेपालमा जलविद्युत क्षेत्रमा विद्यमान समस्याका बारेमा बुद्धिमान मामा समन्त आचार्य र जिज्ञासुभान्जी साम्भविक हरेल बीचको वार्तालाप होना परीक्षा आने समय भयो भू झन लोड सेंडिंग बढ़ाऊ हे प्रभु के मत करने होने भाजी केूतभुताइ त हेन नरीक्षा आना लगी सको अोडसेडिंग बढ़िया बढ़िया भांजी अरुणसम जस्तु बिजुली गाड़ी में मा, मैक्रोबस में अ टेम्पू में राखे ओसा मिले क्या अब एक ठावे ठावे बिजुली पुराने त प्रसारण लाइन नहीं चाहता अनि के गर्ने त हे भगवान् मामा पनि म गर्छु आगराको कुरा मामा गर्नुहुन्छ गाग्राको कुरा अब लोड सेडिङको कुरा गर्दैछु तपाईँ चाहिँ प्रसारण लाइन र प्रसारण लाइनको के कुरा गरिरह भने अनि म पनि त लोड सेडिङकै कुरा गर्दैछु नि त भन्जी अब एक ठाउँबाट अर्को क्षेत्रमा उत्पादित बिजुली अर्को ठाउँमा पुर्याउनु परेन त अब त्यो गर्नका लागि त प्रसारण लाइन नै चाहिन्छ नि ए हो नि है मामा यो त मैले सोच्दै नसोचेको भने त्यही त भन्दैछु नि म अब यही प्रसारण लाइनको त कुरा गर्दैछु मान्जी सुन है त तर यसको निर्माण गर्नको लागि नि सरकारी र निजी जग्गा अधिकारण गर्नुपर्छ नियमअनुसार चाहिँ नि जग्गाको जम्मा दस प्रतिशत मात्रै क्षतिपूर्ति पाउने हो अरे अब और फेरि जग्गाको स्वामित्व जग्गाको धनीसँगै राख्नु नियम छ अरे के लौ मामा यस्तो पनि हुन्छ भने त्यही त भनेको अझ त्यसमाथि त अहिले त झन् जग्गा धनीहरू आफ्नो जग्गामा शत प्रतिशत क्षतिपूर्ति खोज्छन् र स्वामित्व पनि आफ्नै हुनुपर्छ भन्ने माग राख्दैछन् लौ यस्तो पनि हुन्छ यसरी शत प्रतिशत क्षतिपूर्ति दिँदा त परियोजनाको लागत नै वात् त बढ्छ नि हो हान्जी हो ठिक भन्यो यसले परियोजनाको लागत बढाउँछ त्योभन्दा पनि महत्त्वपूर्ण यस्तै विवादले गर्दा कुनै पनि प्रसारण लाइन निर्माण हुन सक्दैन र त्यसैकै कारणले गर्दा कुनै पनि जलविद्युत परियोजनाहरू निर्माण हुन सक्दैनन् के भान्जी यदि निर्माण भयो भने पनि त्यो खेर त्यसै जान्छ ए हो मामा यस किसिमको समस्या छ भने त यसको समाधान खोज्ने काम किन नगरेको होला है हेर भान्जी नेपाल विद्युत प्राधिकरण एउटा सरकारी स्वामित्व भएको निकाय हो कि भन त हो नि त्यो त हो यसका कर्मचारीले आफ्नो जोखिम मोलेर प्रसारण लाइन निर्माण गर्नका लागि कुनै उत्प्रेरणा हुँदैनन् किनकि यसबाट हुने नाफामा उनीहरूको कुनै इस्सै हुँदैन एमा यसको निर्माण गर्न सक्दैन त ल सुन है त भान्जी प्रसारण लाइन बनाउनका लागि निजी क्षेत्रले चासो देखाएर प्रस्ताव पेस गरे तापनि यसबाट कति नाफा लिन सकिन्छ यसलाई कसले नियमन गर्ने यसबाट विद्युत प्रसारण गरे बापत कति शुल्क लिने प्रश भएसम्म कुनै पनि निजी क्षेत्र यसमा संलग्न हुँदैनन् के भान्जी अब भन्दा पनि ठुलो कुरा के छ भने नि नेपाल सरकारले प्रसारण लाइन निर्माण गर्नको लागि ऐन नियम र नियमावली बनाउन नसकेसम्म यस विषयमा खासै प्रगति हुँदैन त्यसो भयो नि मामा हामीले प्रसारण लाइन सम्बन्धी नयाँ ऐन नियम र नियमावली नल्याएसम्म लोड सेडिङ गर्छ भन्ने त नसोचे पनि हुने रहेछ है अनि त यो चाहिँ एकदम सही कुरा गर्यो है राजी तिमीले अब यसका अलावा नि विद्युत खरिद सम्झौता पनि अहिलेको दरभन्दा केही बढी भयो भने त नि मुनाफा कमाउने सम्भावना अब त्यसै कारणले लगानीकर्ताहरू त यस क्षेत्रमा आकर्षित हुन्छन् पनि मामा नि के भन्नुहुन्छ अहिले पनि त स्वदेशी तथा विदेशी लगानीकर्ताहरू आकर्षित भइरहेका छन् नि <laughs> झोला झोलामा खोला त्यतिकै भन्यो होला त अहिले <laughs> कुरो के छ भने नि सुरुमा यस क्षेत्रमा लगानी गर्ने आकर्षित भए पनि समय बित्दै जाँदा सबै सामानको मूल्य ज्यालाहरू बढ्दै बढ्दै बढ्दै गएका छन् अनि त परियोजनाहरू वित्तीय हिसाबले कम आकर्षक हुँदै जान्छन् के अब पहिलाभन्दा सामानका भाव बढ्दै गएपछि त कम हुने त्यसै पनि भइहाले हो त्यसै कारणले बैङ्कहरूले ऋण दिन पनि मान्दैनन् ल हेर त अनि त एकपछि अर्को अर्को अर्को झन् कति समस्य, समस्या कति समस्या होइन त मामा हो त्यही त भन्या यसको लागि बजारमा देखिएको मुद्रा स्फीतिसँगै विद्युतीय खरिद सम्झौतामा पनि हेरफेर हुनु पर्यो के पहिला नत्र भने कुनै पनि निजी क्षेत्र यसमा आकर्षित हुँदैनन् त्यसपछि सरकारले मात्रै लगानी गरेर यस क्षेत्रको विकास सम्भव छ त ल भन त भान्जी हो है मामा मैले पनि बल्ल यस क्षेत्रको समस्या बुझेँ यही मेरो परीक्षाको तयारी चाहिँ अब लागौ नेपालमा जलविद्युत विकासमा आएका अवरोधको पहिचान र यी समस्याका समाधान बारेको कुराकानीतर्फ यसबारे जलविद्युतको क्षेत्रमा नीति सबलीकरणका लागि लामो समयदेखि लागिरहनुभएका काठमाडौँ विश्वविद्यालय नेशनल कलेजका लेक्चरर सौमित्र न्यौपानेसँग मैले कुराकानी गरेकी छु अनि कुराकानीको शुरूवातमा अतिथि न्यौपानेसँग मैले जिज्ञासा राखे विकास त सबै दिगो नै हुने हो त्यसो भए विकास र पछिल्लो समयमा धेरै सुनिने दिगो विकास बीचमा के फरक छ त डिगो विकासको आइडियाले चाहिँ मोर इक्विटेबल ग्रोथलाई चाहिँ फोकस गर्छ होइन यसले चाहिँ आफ्नो ग्रोथको ट्रेजेक्टरीलाई चाहिँ वातावरणमा हुने इम्प्याक्टहरू अथवा त्यहाँ हुने डिस्क्रिप्लेन्सिसहरूलाई चाहिँ कसरी न्यु नगर्ने र सोसाइटीमा बेस भएको भएर चाहिँ सोसाइटीलाई चाहिँ कति दिने कसरी दिने सोसाइटीमा पछाडि परिएका मान्छेहरूलाई चाहिँ अगाडि कसरी सराउने र उहाँहरूलाई चाहिँ आतेमालो गरेर चाहिँ विकासको कार्यक्रमहरूमा अथवा विकासको गतिमा चाहिँ सँगै कसरी लिएर जाने भन्ने चाहिँ कन्सेप्टलाई चाहिँ बढी फोकस गर्ने गर्छ दिगो दिगो विकासको कन्सेप्टले वातावरणप्रतिको तपाईँको इम्प्याक्टहरूलाई पनि न्यायपूर्ण रूपले चाहिँ अगाडि बढाउने होइन यसमा चाहिँ पहिलाको हाम्रो ट्रेडिसनल डेभलपमेन्ट कन्सेप्टहरूमा चाहिँ अलिक एक्सप्र्याक्टिभ थटहरू थियो समाजमै विकास गरेर पनि समाजलाई चाहिँ कति दिने भन्ने कुराहरू क्लियर थिएन अथवा वातावरणको कुनै ध्यान दिँदैन तर यो अहिले दिगो विकासको कन्सेप्टले चाहिँ तपाईँको जुन समाजमा विकास आधारित भएको हुन्छ त्यो समाजका पिछडिएका जातिहरूलाई पनि अगाडि चढाउने उनीहरूलाई इम्पावर गर्ने इम्प्लोइमेन्ट दिने अनि तपाईँको नजिकको वातावरण जुन वातावरणबाट विकास अगाडि बढेको छ त्यो वातावरणमा पनि चाहिँ न्यून तपाईँको इम्प्याक्टहरू पारेर चाहिँ अथवा त्यसलाई करेक्ट गर्ने भएको इम्प्याक्टहरूलाई करेक्ट गर्ने अनि अब हामीले जब यहाँनिर विकास निर्माणका केही कामहरू भएको देख्छौँ नि त्यस्ता कामहरूमा चाहिँ आजभोलि स्थानीयहरूले विरोध गरेका हुन्छन् राजनैतिक दलहरूले विरोध गरिरहेका हुन्छन् केही न केही आएर त्यो काम चाहिँ रोक्छ त्यसो भए कि हामीले दिगो विकासको अवधारणा नबुझेर वा हाम्रा मानिसहरूलाई बुझाउन नसकेर यस्तो हुने हो त कि हामीले जसरी अहिले विकास निर्माणको कामलाई अगाडि लगिरहेका छौँ त्यो नै गलत हो यो एउटा प्रक्रिया हो तपाईँको जसरी समुदायले चाहिँ आफूलाई चाहिएको मागहरू अथवा पोलिटिकल लेभलमा चाहिँ जुन एउटा समझदारी चाहिन्छ त्यो पनि एउटा दिगो विकासको चाहिँ महत्त्वपूर्ण प्रक्रिया हो त्यो प्रक्रियाबाट सबै जो जो एक्टर्सहरू विकासमा चाहिँ संलग्न हुनुहुन्छ उहाँहरू सबैको कुरा मिलिसकेपछि अगाडि जाने बाटो जो हामीले बनाउँछ त्यसपछि चाहिँ दिगो विकास पोसिबल छ तर मलाई चाहिँ के लाग्छ भनेपछि यो समाजमा हुने अथवा घटनाहरू जुन विकासको प्रति अलिक अवरोध गर्ने खालको अथवा पोलिटिकल लेभलबाट चाहिँ त्यो त्यो एउटा केही हदसम्म चाहिन्छ त्यसले गर्दाखेरि चाहिँ जुन विकासका कार्यक्रमहरू लिएर आइएको छ अथवा जे विकास गर्ने भनिएको छ चा। त्यसलाई चाहिँ अलिकता निखार्न चाहिँ यसले सहयोग पुऱ्याउँछ मलाई चाहिँ यो जरुरी लाग्छ तर यसलाई लम्बिनी तरिका चाहिँ नेपालमा धेरै दे देखिन थालेको छ चा। यसमा चाहिँ तपाईँको बेसिकली इन्ट्रेस्ट डिफ्रेन्सेसहरू भएर हो तर यसलाई चाहिँ मिडिएट गर्दै अगाडि बढ्न सक्यो भने चाहिँ राम्रो हुनसक्छ तर जुन कामहरू जुन प्रक्रियाहरू परियोजना सुरु हुनुभन्दा अगाडि नै हुनुपर्ने ती कामहरू चाहिँ परियोजना चल्दा चल्दै बिचमा कहीँनिर आएर अवरुद्ध भइसकेपछि बल्ल थालेको पनि हामी पाउँछौँ यसलाई चाहिँ फेरि कसरी हेर्ने त अब यो अहिले नेपालमा सबैले भनिरहेकै कुरा हो तपाईँको चाहिँ जुन विकासको परियोजनाहरू सुरु गर्दाखेरि चाहिँ जुन पोलिसीले म्यान्डेट गरेको डिसिजन्सहरू जस्तै तपाईँको सोसल इम्प्याक्ट असेसमेन्ट इन्भाइरोमेन्टल इम्प्याक्ट असेसमेन्ट ठुलो इन्फ्रास्ट्रक्चर प्रोजेक्ट्सहरूलाई चाहिँ त्यसमा चाहिँ अलिकति विक देखिन्छ प्रोजेक्ट डेभलपर्सहरू अथवा विकास गर्ने एजेन्सिजहरू चाहिँ अनि त्यो नगर्दाखेरि चाहिँ कम्युनिटीमा चाहिँ जुन इन्फर्मेसन फ्लो भइरहेको हुन्छ के पाउने कसरी पाउने विकासको कार्यक्रम अघि कसरी बढ्छ त्यो सबै कुराहरू चाहिँ त्यो अलि एउटा अधि इन्फर्मेसन अधि डिस्क्लोजरको प्रब्लम चाहिँ देखिएको छ त्यो इन्फर्मेसन डिस्क्लोजरको ब्यारियरलाई हामीले क्रस गर्न सक्यौँ भने चाहिँ आई थिङ्क जुन कन्फ्लिक्ट कम्युनिटीहरूमा भेटिन्छ अथवा प्रोजेक्ट डेभलपर अथवा कम्युनिटीको डेभलप पर्सपेक्टिभमा हुने डिफ्रेन्सेसहरूलाई चाहिँ मिडिएट गर्न सजिलो हुन्छ धेरै प्रब्लम चाहिँ अहिले इन्फर्मेसन डिस्क्लोजरमा छ भनेको सही सूचना सही नपोगेर प्रभाव नभएको हजुर अब नि हामीले जस्तो यो विकासको कुरा गर्दाखेरि सबैभन्दा ठुलो पूर्वाधार त ऊर्जा नै हो होइन ऊर्जाको कुरा गर्दाखेरि पनि एकदमै धेरै सम्भावना बोकेको हाम्रो मुलुकमा चाहिँ जलविद्युत अनि यो जलविद्युतको लागि भनेर जति धेरै कामहरू अहिले प्रयासहरू भएका छन् ती प्रयासहरूमा अघि हामीले भनेका अवरोधहरू देखेकै छन् अनि यस्तो बेलामा नि मलाई लागेको हाम्रो नीतिमा नै पो कहीँनिर यसो खोट लगाउने वा औला ठडाउने ठाउँ भएर पो यति कमजोर तरिकाले अगाडि काम कामहरू अगाडि बढिरहेको पो हो कि अब यो नीतिको समस्या त एउटा छँदैछ मैले चाहिँ यो जस्तै ऊर्जा सेक्टरमा चाहिँ ठुलो छ एउटा चाहिँ तपाईँको टेक्निकल कन्सटुएन्सहरू नै हो अनि त्योभन्दा ठुलो कन्सिटुएन्स चाहिँ तपाईँले भन्नुभएको चाहिँ पोलिटिकल कन्सटुएन्सहरू हो अब नेपालमा चाहिँ यो नै सबभन्दा ठुलो हाइड्रो पार्ने सबभन्दा ठुलो रिसोर्सेस भएको कारणले गर्दाखेरि यसमा तपाईँको बाहिरी एजेन्सिजहरूको पनि इन्ट्रेस्ट त्योभन्दा ठुलो नेपालकै डोमेस्टिक पोलिटिकल एक्टर्सहरूको इन्ट्रेस्ट र लोकल कम्युनिटीको त आफ्नो इन्ट्रेस्ट हुनु भइहाल्यो उहाँहरूको पूर्वाधिकार कोलानालामा भएको भएर चाहिँ अब यसमा चाहिँ तपाईँको धेरै बेला पोलिटिकल एक्टर्सहरूले चाहिँ यसलाई भोट ब्याङ्कको रूपमा पनि चाहिँ युज गर्ने तरिका देखिएको छ अलिकति तपाईँको टेक्निकल कन्सटेन्सहरू पनि गफ गर्नुपर्छ जस्तै हाम्रो नेपालमा लोड सेडिङको समस्या जुन हामीले भोगिरहेका छौँ यो लोड सेडिङको समस्यालाई चाहिँ धेरै बेला हामीले जेनेरेसन चाहिँ उत्पादन भएन अथवा उत्पादन हुने बेलामा चाहिँ कुन कम्पनीलाई ल्याउने कुन कम्पनीलाई नलिरहने कुन कम्पनीले कति कमिसन दियो यस्तो पपुलर चाहिँ ल्याङ्ग्वेज युज भएर आउँछ अथवा नेरेटिभ्सहरू मार्केटमा बढी सर्कुलेट भएर हुन्छ तर मलाई के लाग्छ भने त्योभन्दा पछाडि पनि ठुलो च्यालेन्जेस अथवा कन्सिटेन्सहरू छ जस्तै तपाईँ ट्रान्समिसन लाइनकै कुरा गर्नुहुन्छ भने चाहिँ नेपालमा अहिले चाहिँ जुन रूपमा उत्पादन अगाडि बढाउने भनिएको छ त्यसलाई सपोर्ट गर्ने गरी चाहिँ ट्रान्समिसन लाइनको प्रपर पोलिसी अथवा त्यसलाई चाहिँ डेभलप गर्ने प्रपर प्लान चाहिँ कमी छ लट अफ टाइम्स जस्तै जुन कम्पनीहरूले चाहिँ लाइसेन्स प्राप्त गरिसक्नु भएको छ बनाउनको लागि चाहिँ नेपाल सरकारले चाहिँ ट्रान्समिसन लाइन नबनाइदिएको भएर चाहिँ उहाँहरू आफ्नै फाइनेन्सियल क्लोजरको लागि चाहिँ कुरिराख्नु भएको छ ब्याङ्कहरूले पनि फाइनेन्स गर्दैन यो सबै कन्सडेन्सहरूले गर्दाखेरि चाहिँ तपाईँको नीतिगत प्रब्लमहरू पनि छ तर अरू प्रब्लम्सहरूले गर्दाखेरि पनि चाहिँ अलि जेनेरेसनमा विक भएको छ जस्तै तपाईँ हाम्रो ट्रान्समिसन लाइनको कुरामा हेर्नुहुन्छ भने नेपालको ट्रान्समिसन पोलिसी छैन अथवा ट्रान्समिसनलाई चाहिँ कसले आएर कसरी बनाउने कसरी अगाडि बढाउने कसले रेगुलेट गर्ने यी यी कुराहरू चाहिँ अलिक क्ल्यारिटी छैन पोलिसी लेभलमा यसको मतलब विद्युत हामीले प्रचुर मात्रामा उत्पादन गरिहाल्यौँ भने पनि एक ठाउँमा उत्पादन भएको बिजुली अर्को ठाउँसम्म पुग्नलाई त समस्या नै रहेछ अहिले अहिलेको लागि चाहिँ सम्बन्ध विद्यमान समस्या चाहिँ यही देखिरहेको छ जस्तै तपाईँको एनएएले एक अहिले प्राइभेट सेक्टर अरू कम्पनीहरूसँगको पिपिए गरेको हेर्दाखेरि चाहिँ अलमोस्ट सेभेन्टिन अब आउने वर्षहरूमा चाहिँ सेभेन्टिन देखि 2,500 फाइभ हन्ड्रेड मेगावाटसम्मको चाहिँ पिपिए गरिसकेको छ तर यी सबै कम्पनीहरूले चाहिँ प्रोडक्शन सुरु गर्न पाएको छैन जो कम्पनीले प्रोडक्शन सुरु गरिसकेको छ एक दुईवटा प्रोजेक्टहरूले ट्रान्समिसन ला हामी फेरि कुराकानी गर्छौँ कि हाम्रो मुलुकमा उत्पादित बिजुलीलाई चाहिँ छिमेकी मुलुकमा बेच्ने यस्ता यस्ता कुराहरू पनि गरिरहेका छौँ नि अनि यस्तो बेलामा फेरि एकातिर भनिरहनु भएको छ यहाँदेखि हामी कहाँ प्रसारण लाइनको विकास त्यति राम्ररी भएन नीतिगत रूपमा पनि कमजोरी छ भनेर अर्कोतर्फ भारतलाई बेच्ने भारतबाट किन्ने कुरा हामी गर्छौँ यस्तो बेलामा त झनै समस्या देखियो नि त होइन र अहिले अहिलेको लेभलमा हामीले डोमेस्टिक कन्जम्प्सनलाई नै हुने गरी विद्युत उत्पादन गर्न सकेको छैन जति विद्युत चाहिन्छ डोमेस्टिक कन्जम्सनको लागि त्यसलाई पुग्ने नै सफिसियन्ट ट्रान्समिसनलाई इन्फ्रास्ट्रक्चर बनाउन सकेको छैन त्यो हिसाबमा हेर्दाखेरि जुन हामीले बेच्ने परिकल्पना छिमेकी मुलुकहरूलाई किन्ने पनि हजुर किन्ने पनि त्यसको लागि चाहिँ अलि अप्ठ्यारो छ तर तपाईँको अलिक सर्टेजले चाहिँ प्रब्लली गभर्मेन्टको पोलिसी चाहिँ अलिकति चेन्ज पनि भएको छ अहिले चाहिँ चा, यो क्रस बााउन्ड्री ट्रान्समिसन लाइन्सहरूमा चाहिँ दुई तिनवटा ठाउँबाट चाहिँ इन्डियाबाट लिएर आउन चाहिँ हाई भोल्टेज ट्रान्समिसन लाइनहरूको पनि प्रोजेक्ट चाहिँ अलरेडी स्याङ्सन भइसकेको छ तर यहाँ के भएन भनेपछि चाहिँ अहिले चाहिँ एक्युट सर्टेज भयो एक्युट सर्टेज भएर चाहिँ इमिडिएट सल्युसन्सहरू चाहिँ बनाउनु पऱ्यो भनेर त्यसरी चाहिँ इन्फ्रास्ट्रक्चर डेभलप भइरहेको छ वेर एज लङ टर्ममा चाहिँ हाम्रो पाँच वर्षको पावर जेनेरेसनलाई सपोर्ट गर्न कति ट्रान्समिसन लाइन्स चाहिन्छ कुन सेक्टरको ट्रान्समिसन लाइनलाई चाहिँ बढी प्रायोरिटी दिने कहाँनिर धेरै प्रोजेक्टहरू छ कसको प्रोजेक्ट छ त्यो सबै कुराहरूलाई चाहिँ अलिकति एड्रेस गर्न नसकेको देखिन्छ पोलिसीले अनि अस्ति भर्खर गभर्मेन्टले चाहिँ एउटा डिसिजन बनाएको छ होइन त्यसमा चाहिँ प्राइभेट सेक्टरलाई चाहिँ अब ट्रान्समिसन लाइन बनाउन दिने भनेर किनकि ट्रान्समिसन लाइन इज अफ एकदम महँगो इन्फ्रास्ट्रक्चरमा गनिन्छ अनि त्यसमा पनि अलिक क्ल्यारिटी भएको छैन उहाँ चाहिँ कति किलोमिटर कति कति एउटा अनि यो हामीले आजकै कार्यक्रममा पनि समेट्यौँ यो प्रसारण लाइनहरू बनाउँदाखेरि एकदमै ठुलो समस्याको रूपमा आएको भनेको जग्गा अधिग्रहण यस्ता अरू केही समस्याहरू तपाईँ देख्नुहुन्छ हाम्रो यो नीतिकै कुरा गर्दाखेरि यसमा चाहिँ त्यही हो तपाईँको सोसल इस्युजहरू चाहिँ हाइड्रो पावर सेक्टरको सबै इन्फ्रास्ट्रक्चर जेनेरेसन ट्रान्समिसन डिस्ट्रिब्युसन सबैमा चाहिँ अलिकति ते टेक्निकल फोकस अथवा ते त्यो टेक्निकल ओरिएन्टेड छ कम्युनिटल लेभलमा भएको इस्युजहरू अथवा त्यहाँ भएको समस्या र त्यसको भन्दा ठुलो चाहिँ त्यो पोलिटिक्स विदिन द कम्युनिटीलाई चाहिँ एड्रेस गर्न नसकेको देखिन्छ त्यही भएर गर्दै रिपिटेडली यो यस्तो खालको समस्याहरू आउन सक्छ जग्गा अतिक्रमण गर्ने प्रक्रिया चाहिँ फुलफिल गर्न नसकेर अथवा त्यहाँ चाहिँ तिन चार त्यो गर्ने प्रोसेसमा तिन चारजना कम्युनिटीको मान्छेहरूले चाहिँ पोलिटिकल इन्ट्रेस्ट क्यारी गरेको मान्छेहरूले चाहिँ रोकिरहेको पनि एभिडेन्सेसहरू चाहिँ छ नेपालमा अब यति धेरै समस्या अनि सम्भावनाका कुराहरू यहाँले गर्नुभयो नेपालीज्यू केही सुधारका कुरा त यहाँले गर्नुभयो अहिले देखिएका नीतिगत समस्याहरूलाई निराकरण गर्न प्रयासहरू भइरहेका छन् अब होपफुली कन्स्टिट्युसन एसेम्ब्ली आइसकेपछि चाहिँ नयाँ इलेक्ट्रिसिटी एक्टलाई चाहिँ जोड दिनुपर्ने चाहिँ जरुरी देखिएको छ किनकि हामीसँग पुरानो हाइड्रो पावर पोलिसीलाई सपोर्ट गर्ने एक्ट अझै पुरानो छ त्यही भएर नयाँ इलेक्ट्रिसिटी एक्टमा चाहिँ अघि नै तपाईँले दिगो विकासको कुरा गर्नुभएको थियो जलविद्युतमा आधारित दिगो विकासको परिकल्पनालाई चाहिँ त्यो इलेक्ट्रिसिटी एक्टले बुझ्नुपर्नेछ नेपालको डोमेस्टिक निड कति हो नेपालमा कस्तो खालको प्रोजेक्टहरू चाहिन्छ हाम्रो हाइड्रो को पोलिटिक्स ब्रडर जियो पोलिटिक्स चाहिँ हामीले कसरी अगाडि बढाउँछौँ इन्डियासँगको रिलेसन अथवा चाइनासँगको रिलेसनलाई चाहिँ यो इलेक्ट्रिसिटी एक्टले चाहिँ अलिकति परिकल्पना गरेर चाहिँ समुदायको हितमा देशको हितमा र तपाईँको वातावरणको हितमा अगाडि बढाउन सक्यो भने चाहिँ हामी जलविद्युतमा आधारित दिगो विकासको परिकल्पनालाई चाहिँ पुरा गर्न सक्छौँ सुन्यो, नाको प्रति व्यक्ति आय कति छ चौध हजार डलर सात हजार डलर वा पाँच हजार डलर आफ्नो जवाफ एट जी मेल सक्नुहुन्छ वा फेसबुकको ओपन ग्रुप सेवा रोटरीमा पनि आफ्नो जवाफ पोस्ट गर्न सक्नुहुन्छ पचपन्न पैतालिस छ सय अस्सी र पचपन्न मा फोन गरेर पनि जवाफ टिपाउन सक्नुहुन्छ योसँगै आजको लागि अघि बढाउँको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा यो नम्बर तयार गरेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढाउँको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लुडब्लुडब्लु डट फेसबुक डट कम फरवर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बिएडिएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ